तराईलाई जलन हुँदा हिमाल पहाड दुख्नुपर्छ तराईलाई जलन हुँदा हिमाल पहाड दुख्नुपर्छ हिमाल पहाड ढल्न लाग्दा तराईले खेप्नुपर्छ विवेक गर्ने खासै केही देखिन्न भयो संविधानमा विवेक गर्ने खासै केही देखिन्न भयो संविधानमा एकतालाई भङ्ग गर्ने जो कहीँलाई खेद्नुपर्छ एकतालाई भङ्ग गर्ने जो कहीँलाई खेद्नुपर्छ सृजनाका आवाज कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण बुबामा दाजुभाइ तथा दिदीबहिनी र साहित्यलाई माया गरेर आफ्ना लेख रचनाहरू सृजनाका आवाज कार्यक्रमसम्म पुऱ्याउनुहुने सम्पूर्ण साहित्य टेलिभित्र रचनहरू पति प्रगतिमा नन्दरम खट्का सुनम कुनसँगै सुञालक केबी पौडेल र कृष्ण सर्टिनी गरेको नमस्कार तक्राउँदै ध्रुव कुमार थापाको मुक्त हामी कार्यक्रमभित्र प्रवेश गरिसकेका छौँ के गर्दै हुनुहुन्छ यो रात्रिकालीन अवस्थामा पक्कै पनि तपाईँहरू खाना खाएर बिस्तारमा हुनुहुन्छ होला र कोही खाना खाँदै हुनुहुन्छ होला कोही भाँडाकुँडाहरू मार्दै हुनुहुन्छ होला त कोही वर्षदेखिको चाडपर्व तिहार दैलोभित्र प पर प्रवेश गरिसक्ने आएको ती, छ र त्यही तिहारको दुःखमा पनि हुनुहुन्छ होला कोही खुसीमा पनि हुनुहुन्छ होला कोही आफ्ना आफन्तजन र दाई भाइहरू पनि घर प्रवेश गरिसक्नु भएको होला र दिदी बहिनी खुसीको साथ फुलमालाहरू सँगले बस्नुभएको होला जे जस्तो अवस्थामा हुनुहुन्छ गत हप्तामा जस्तै यो हप्तामा पनि तपाईँहरूका धेरैभन्दा धेरै लेख रचनाहरू हाम्रो हातमा गरिसकेका छन् हामी ती तपाईँहरूका लेख रचनाहरूलाई करिब पौनी घन्टा पैँतालिस मिनटसम्म तपाईँहरू माझ राएर रा तपाईँहरूका लेख रचनालाई रा हामी वाचन गर्नेछौँ साथमा केपी पौडेल हुनुहुन्छ र म दुवैजनाले तपाईँहरूका लेख रचनालाई वाचन गर्नेछौँ र तपाईँहरूलाई थोरै जानकारी गर्न चाहे तपाईँहरूका लेख रचनाहरू पठाउनका लागि हाम्रो इमेल एपटक भन्न चाहे साहित्य दट सङ्गीत एट द रेट जिगेल डट र हाम्रो फेसबुकको सहारामा पनि तपाईँले पक्न सक्नुहुन्छ के बी पौडेल सर्च गर्नुहोला र कृष्ण विसौ तिमीले सर्च गरेर तपाईँहरूका लेख रचनालाई हाम्रो कार्यक्रम माझ आइपुग्नेछ र तपाईँहरूका ती लेख रचनालाई हामी बाँच्ने गर्नेछौँ भन्दै यस कार्यक्रममा तिहार विशेष गीतहरूलाई जोड्नेछौँ र वर्ष है दिनको तिहारा भेट हुँदा खुसी हुने भाइ टिका लाउन Oh yeah, yeah, yeah. खुसीको हर्सा कोहोरको तिहार त्यतिकै बित्यो अहिले त खुसीको हर्सा दिदीले दिएको आशीर्वाद लिन्छु मनमा भयो हारसा माको छो मा and hey. खै धाएर आए अर्को साल आऊ है Oh, oh, oh, oh. र यो मिठ सा यो सँगसँगै तपाईँहरूकै पत्र उठाउने क्रममा मेरो हातमा सुभद्र घिरे ललितपुर हाल इजरायलबाट पठाउनु भएको एउटा भक्त दसैँ पनि फल्लो भयो तिहारमा नि आउन पाइन दसैँ पनि खल्लो भयो तिहारमानी आउन पाइन निधार खाली दाजु तिटो देउसी भैलो गाउन पाइन साँची राछु टिका बाला बिनिलो र ओखर पनि साँची राछु टिका बाला बिमिलो र ओखर पनि कहिल्यै पनि नसुक्ने थियो तेलको धारा लाउन पाइन दसैँ पनि खल्लो भयो तिहारमानी आउन पाइन निधार खाली देउसी भैलो गाउन पाइन फल्दै हुनुहुन्थ्यो सुभद्रा खिग्रेले आफ्ना दाजुहरूको लागि टिका माला लगाउने कामहरू पनि र दाजुहरूलाई पनि लाउन नपाउँदा सुकिसकेको कुरा चाहिँ देखाउनु भएको छ वास्तवमा सबै चेलीहरू आफ्ना दाइहरूलाई र सबै दाइहरू आफ्ना चेलीहरूलाई यो दिपावलीमा आफ्ना खुसी साटासाट गर्ने टिका माला लगाउने यी कुराहरू नपाउँदा अशान्ति दुखी हुन्छन् त्यस्तै आफ्नो दुःखमा रहेर उहाँले लेख्नु भएको रहेछ खुसी लाग्यो र आउँदै गरेको सबैको घर घरमा भा भित्रिसकेको दिपावलीको पनि तपाईँलाई पनि शुभकामना दिन चाहन्छौँ र जति पनि कार्यक्रम सुनेर बस्नुभएको छ उहाँहरू सबैलाई मेरो तर्फबाट पनि ह्याप्पी भन्न चाहन्छु र यो सँगसँगै तपाईँहरूले पत्र उठाउने क्रममा फेरि अर्को पत्र उठाइहाल्नुहुन्छ विश्व सरले धन्यवाद गर्नुभयो र उहाँको मुख्य जस्तै अरू लेख रचना पनि हाम्रो हातमा धेरैभन्दा धेरै छन् र ती लेख रचनालाई हामी उठाइरहेका छौँ यसै क्रममा फेरि मेरो हातमा एउटा लेख परेको छ उहाँको भावना रहेको छ उहाँको भावनालाई म यसरी अगाडि बढाउन चाहे मखमली र सयपत्री फुले आँगनको दिल दिला। फुले, दिल मखमली र सयपत्री फुले आँगनको दिल दिल अति रमाइलो छ गाउँ दिपावलीले झिल सयपत्री र मखमलीको माला लाउने रहर थियो र मखमलीको माला लाउने रहर थियो दिदी रित्यो रित्यो मरुभूमिमा फसेको छु आज यता रित्यो रित्यो मरुभूमिमा फसेको छु आज यता तिम्रो दिदी धेरै साल भयो तिम्रो हातको टिका नलागेको दिदी यसपालि आउन पाइनँ आशी न झारे दिदी यसपालि आउन पाइन आसु न झारे दिदी अशोक केसी भरतपुर चितवनदेखि बस्नुभएको उहाँको भावनालाई म बाँच्न गरिहालेँ साह्रै मिठो र मार्मिक पनि रहेछ र टिहार प्रति आफ्नो दिदीलाई आफू घरमा आउन नपाएको र धेरै वर्ष टिका लगाउन नपाएको कारी गराउहरूमा फेरि यस नेताहरू आउन नहुनुहोस् भन्दै फेरि अर्को लेख उठाइहाल्नुहुन्छ कार्यक्रम सिर्जनाको आवाजमा अर्को पत्र पठाउनु भएको छ नारायण बास्कोटा काठमाडौँबाट एउटा चियाले पठाउनु भएको छ अध्यार मुख नलाइन अध्ययार मुख नलाएन बजार बन्दा बन्दी छ यसमा पाइन पिरो लिएर नबसा एसानी समस्याको विकल्प छैन श्रम साधन नलगाऊ यस मधेसले चाड प्रभाव मान्ने होइन के काम भयो र यसगान बेउसी भैलो खेल्न गइन चित्त दिदी बहिनी दाजुभाइलाई एक अध्ययारोलाइन बजार बन्दा बन्दी छ पाइन भन्दै हुनुहुन्थ्यो नारायण बास्कोटा काठमाडौँबाट पठाउनु भएको छियाली मार्फत असाध्यै मिठो असाध्यै सान्दर्भिक एउटा छियाली पठाउनु भएको रहेछ साहित्यका विविध विधा मध्ये उहाँले चियाली लेखेर पठाउनु भएको रहेछ र तपाईँहरूले पनि कहिले गुप्त कहिले गजल कहिले कविता कहिले कथा कहिले चिठी कहिले पत्र यस्तै पठाउनु सक्नुहुनेछ भन्दै अर्को पत्र उठाइहाल्नुहुन्छ धन्यवाद के वि सर साह्रै मिठो लेख पाउनुभयो र यसै गरेर फेरि मेरो हातमा अर्को हाइकु परेको छ उहाँको नाम रहेको छ सरगम सुधा भनेर भन्नुहुन्छ उहाँको हाइकुलाई म यसरी अगाडि बढाउन चाहे भारी हृदय कस्तो पूर्ण जिन्दगी मायाको पासो भारी हृदय कस्तो पूर्ण जिन्दगी मायाको पासो अर्को छ लगन गाँठो रसमय यात्रा रूपको नासो लगन गाँठो रसमय यात्रा रूपको नासो धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहे उहाँ सरगम सुधा जिउलाई र यसै गरी फेरि आगामी दिनहरूमा तपाईँहरूका यस्ता यस्ता लेख रचनाहरू आउन नबिर्सिनुहोला भन्न चाहन्छौँ र तपाईँहरूका लेख रचनाहरू अरू पनि छन् धेरै नै छन् पहिला फेरि अर्को यो साङ्गीतिक आगज जोडिहालौँ र त्यस पछाडि तपाईँहरूका लेख रचनाहरूलाई माइती सम्झी मखमली उनीकी छुदाई माइती सम्झी मखमली उनी कि छुदाई हजुर आउने आशाहरू बुनेको छुदाई सात समुद्र छिचोलेर चाँडै गरिकन सात समुद्र चिचोलेर चाँडै गरिकन आउनुहोस् छिट्टो औला भाची बुनेको छु दाई माइती सम्झि मखमली बुनेको छु दाई हजुर आउने आशाहरू बुनेको छु दाई भन्दै हुनुहुन्थ्यो कोपिला पौडेलजीले आफ्ना दाजुभाइहरूलाई सम्झिएर यो दिपावलीमा सयपत्री मखमली कोला उनीको छु चाँडै आउनुहोस् है हजुरहरू भनेर आफ्ना विदेशमा रहनुभएका दाजुभाइलाई सम्झिएर उहाँले त्यही सम्झनामा मुक्त लेख्नु भएको रहेछ र पठाउनु भएको रहेछ धेरै धेरै धन्यवाद तपाईँलाई र आउँदै गरेको दीपावलीको शुभकामना पनि दिन चाहन्छौ र आउँदा कार्यक्रममा फेरि यस्तै यस्तै रचनाहरू पठाउनुहोला त्यसको लागि आग्रह पनि गर्दछौँ भन्दै अर्को लेख उठाइहाल्नु सरले धन्यवाद केपी सर सार मिठो लेख पढ्नुभयो तपाईँहरू सुन्दै हुनुहुन्छ सिर्जनाका आवाज साथमा केपी पौडेल र कृष्ण सरदिङको आवाजमा तपाईँहरूका लेखहरू सुनिरहनु भएको छ र यसै गरेर लेख उठाउने क्रममा फेरि मेरो हातमा अर्को लेख म उठाइहाल्छु उहाँको नाम रहेको छ कृष्ण मार्मिक इलामे भनेर भन्नुहुन्छ उहाँको गजल रहेको छ उहाँको गजललाई म अगाडि बढाइहाले अर्को साल चाहिँ सयपत्रीको माला गाँसेर बस्नु अर्को साल चाहिँ सयपत्री माला घाँसेर बस्नु मेरो भाइ आउँछ भनेर पहिलाबाट हाँसेर बस्नु भाइलाई भनेर टिका टोपी किनेर ल्याउनु दिदी भाइलाई भनेर टिका टोपी किनेर ल्याउनु दिदी मनभित्रका दुःखका भावहरू तिमीले माझेर बस्नु धेरै सालभर तिम्रो हातको फुलमाला टिका नलाएको धेरै साल भो तिम्रो हातको फुलमाला टिका नलाएको सयपत्रीको फुल टिपेपछि पुरानो बोट छासेर बस्नु झिलिमिली तिहारमा दिउसी भैली गाउन आउला झिलिमिली तिहारमा दिउँसी भैली गमाउन आउलान् घरको आँगन वरिपरिको झारपाट तासेर बस्नु यमराजको पूजा गरेर सङ्घारमा ओखर फुटाउन यमराजको पूजा गरेर सङ्घारमा ओखर फुटाउन गोबरको कुण्डलीमा राखेर हरियो डुबो लाछेर बस्नु अर्को साल चाहिँ सयपत्रीको माला घाँच्नु मेरो भाइ आउँछ भनेर पहिलाबाट हाँसेर बस्नु भनेर भन्ने हुनुहुन्छ कृष्ण मार्मिकले धेरै धेरै धन्यवाद दिन चाहे मेरे व्यक्तिगत तर्फ रम को तर्फदी रिहार आईपुग समझी रख् परदेश में बसर वहां को दाजुभा फिर अर्को पत्र उठा केपी सर धन्यवाद कृष्ण सर साह मो गजल रहे कृष्णजी ने पठान र मेरो तर्फबाट पनि उहाँलाई धेरै धेरै धन्यवाद दिपावलीको शुभकामना भन्दै फेरि अर्को पत्र उठाइहाल्छु मेरो हातमा परेको छ मनोज सिलवाल ठेगाना भन्ने उहाँले बोलाउनु भएको छैन मुक्त छ उहाँको खेतका गरामा झुले होलान लटरम्मै सुनका बाला खेतका गरामा झुले होला लटरम्मै सुनका बाला दिदी मेरी उन्दै होलिन मखमली र फुलका माला दिदी मेरी उन्दै होलिन मखमली र फुलका माला यसपालिनी हाम्रो निधार खाली हुने भयो दिदी यसपालिनी हाम्रो निधार खाली हुने भयो दिदी पुछ भइगो नरौ दिदी आँसुले भिजेका गाला पु भइगो नरौ दिदी आँसुले भिजेका गाला खेतका गरामा जुले होलान् लटरम्मी सुनका बाला दिदी मेरी हुन्दै होलिन् मकमली र फुलका बाला भन्दै हुनुहुन्थ्यो मनोज सिलवालजीले वास्तवमा यति बेला मङ्सिरको लाग्न लागेको छ लटरम्म खेतमा धान झुलेको छ र मखमली फुल र सयपत्री फुलहरू पनि ढक्कमक्क फुलेका छन् तिहार पनि सबैको शङ्गारमा आइसकेको छ सबैको घर घरमा तिहार भित्रिसकेको छ विशेष यसैलाई लिएर चेलीबेटीहरूले आफ्ना दाजुभाइहरूले त्यसैमा समर्पित भएर आफ्ना रचनाहरू धेरै प्रेसित गर्नुभएको छ र हाम्रो यो तिहार विशेष कार्यक्रम जस्तै बनेको छ र हामी तपाईँहरू सम्पूर्ण श्रोतालाई दिपावलीको शुभकामना पनि दिइसकेका छौँ भन्दै फेरि अब अर्को उठाउन उठाउनुभन्दा अगाडि तपाईँहरूलाई एउटा साङ्गीतिक आवाज छोड्छौँ र फेरि अर्को रचना उठा <स्थाँगी> तपाईँ हामीहरूले यो, यो मिठो साङ्गीतिक आवाज सुनिसक्यौँ तिहार विशेष गीत र यो साङ्गीतिक आवाजले पनि हामीहरूलाई साह्रै मन छोएको हुन्छ र रा छोइरहेको पनि छ र तपाईँहरू अब सुत्ने क्रम पनि भइसकेको छ होला र हाई हाई पनि गर्दै हुनुहुन्छ होला अब धेरै समय छैन तपाईँहरूका मिठा मिठा लेख रचनाहरू हामी वाचनी गरिरहेका छौँ र यसै गरेर फेरि मेरो हातमा अर्को लेख परिसकेको छ गजल रहेको छ उहाँ गजल पठाउनु भएको छ उहाँको नाम साबित्रा लुटेल घिमिरे भन्नुहुन्छ झापा बिर्ता मोर मोड फाल इजरायलदेखि पठाउनु भएको छ मखमली सयपत्री धकमक्क फुलेको छ मखमली सयपत्री धकमक्क फुलेको छ प्रवासी हुँ भन्ने पनि यो मनले भुलेको छ कल्पनामाई रमाउने बानी बस्यो कथै मेरो कल्पनामाई रमाउने बानी बस्यो कथै मेरो आकाश जस्तै झल मल यो छाती खुलेको छ मखमली सयपत्री धक्कमक्क फुलेको छ लह लेतैभरि धानको भाला बाला झुलेको जस्तै लह लेतैमा खेतेभरि धानको बाला झुले जस्तै माइतीप्रति यो चेलीको मस्तिष्क नै झुलेको छ मखम अली सयपत्री धकमक फुले कति आए चार पर्व मुंग्लान को बसाई सदै कति आए चार पर्व मुंग्ला बसाई सदै माइती भेटने आशे आस मपना चुले मखम अली सयपत्री धकमक्क फुले को, को खेल हो कि हो, भि, हजुर मखमली सयपत्री धकम फुलेको छ प्रवासी हुँ भन्ने पनि यो मनले भुलेको छ भन्ने हुनुहुन्छ सावित्रा लुटेलले साह्रै मिठो गजल कोर्नु भएको रहेछ र तिहारती आफ्नो माइतीघर र आफ्नो घर परिवारलाई परदेशदेखि सम्झिराख्नु भएको छ र धेरै साल भयो चाडपर्व पनि नमानेको भन्ने गुनासो गर्दै हुनुहुन्थ्यो र यस्तै हो परदेशीको जीवन सवित्रजी भन्दै फेरी आगामी दिनहरूमा तपाईँहरूका लेख रचनाहरू पठाउनु नपुग्नु होला धेरैभन्दा धेरै लेख रचनाहरू अझै पनि छन् हाम्रो हातमा र यसै गरेर अर्को लेख उठाउनुहुन्छ केपी शाहले धन्यवाद कृष्ण सर साह्रै मिठो गजल पठाउनु भएको रहेछ उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र दिपावलीको शुभकामना पनि यसै गरी तपाईँहरूका धेरैभन्दा धेरै पत्रहरू हाम्रो हातमा परेका छन् तपाईँहरूका सल्लाह सु। र सुझावहरू पनि धेरैभन्दा धेरै आइराखेका छन् र यसै क्रममा म अर्को पत्र उठाउन चाहन्छु राम आचार्यले बिन्दा सु भन्ने शीर्षकमा पठाउनु भएको एउटा कविता घन्टा मिने प्रभाव छैन उठोस् या बसोस् चासो छैन मलाई हारोस् या जितोस् चिन्ता छैन मलाई फुलसरी मुस्कुराउँछु आफ्नै बगैँचामा बसन्तको पालुवासरी अङ्कुराउँछु शरदको कोपिला चाहिँ पक्रिरहेछु त्यसैले म त बिन्दास सु साथी वैशको लहरासँग मौलाएका ती इच्छा र आकाङ्क्षाहरू जीवनका हरियाली झाँगिँदैछन् मन कहाँ थाक्छ र शरीर गल्दैमा विचार गल्छ र विचारका अनगिन्ती अङ्कुरहरूसँगै मुस्कान छर्दै बाँचेको छु त्यसैले म त बिन्दास सु साथी म त बिन्दा सुसाथी छ मन गतिशील भएर भन्दै हुनुहुन्थ्यो राम आचार्यले साह्रै मिठो बिन्दासो साथी नामको शीर्षकको कविता पठाउनु भएको रहेछ धेरै धेरै धन्यवाद तपाईलाई आफ्नो रचना पठाइदिनु भएकोमा र शुभ दिपावलीको पनि तपाईँलाई शुभकामना छ र आउँदा कार्यक्रममा तपाईँको पनि यसरी नै सहभागिता होस् भन्ने चाहन्छौ भन्दै फेरि अर्को लेख उठाइहाल्नुहुन्छ सरले हजुर धन्यवाद के भिसा र मिठो लेख वाचन गर्नुभयो र अलिक तपाईँहरू सुन्दै हुनुहुन्छ सृजनाका आवाज कार्यक्रम यसै गरेर फेरि मेरो हातमा अर्को लेख परिसकेको छ किनकि धेरैभन्दा धेरै छन् लेख रचनाहरू तिहार विशेषमै आधारित छन् उहाँहरूको लेख रचनाहरू र मेरो हातमा एउटा मुक्तक परिसकेको छ उहाँको मुक्तकलाई म उठाइहाल्छु उहाँको नाम रहेको छ कल्पना पौडेल जिज्ञासु भनेर भन्नुहुन्छ डियो निटीले चोटे चोट हजार जिन्दगीमा डियो निटीले चोटे चोट हजार जिन्दगीमा मिलेन मलाई कसैको त्यो प्यार जिन्दगीमा झिनो आशा अझै बाँकी छ हृदयको कुनाभित्र झिनो आशा अझै बाँकी छ हृदयको कुनाभित्र आउँछ कि कहीँबाट खुसीको बहार जिन्दगीमा आउँछ कि कहीँबाट खुसीको बहार जिन्दगीमा भन्दै हुनुहुन्छ कल्पना पौडेल जिज्ञासुले हो आउँछ एक न एक दिन कसैले घाट गाछ कसैले चोट दिन्छ मिलन पछि बिछोट बिछोटपछि मिलन भन्ने एउटा प्रकृतिको नियम नै छ र त्यसैले एक दिन खुसीको बहार छाउँछ नै निराश नहुनुहोस् भनेर भन्न चाहन्छौ कल्पना पौडेलजीलाई आगामी दिनहरूमा फेरि सम्झिन नबुल्नुहोला भन्दै फेरि अर्को लेख फेरि अर्को साङ्गीतिक आवाज हामी सुनिहालौ त्यस पछाडि फेरि कर्मस्थ भएका लेख रचनाहरू उठाइहाल्ने छौँ दिदीको लाख लाख आशीर्वाद आइलागेको भए पनि दुश्मन को ने फोड़े अगर बढ़् तिमला आशीर्वाद छबू sabai le beli ra chameli tulaga ganna chaina khe ni na sabai le beli et chameli tulaga ganna chaina khe ni na sabai le beli et chameli na sabai le beli ु हस नुरा उजल छ जगक गरब्टी कु हसाम उजल छ जगको सारा गोर्भति हस नाम धन्यवाद कृष्ण सर यो तपाईँहरूलाई मिठो साङ्गीतिक आवाज पछाडि दिपावली विशेष साङ्गीतिक आवाज पछाडि फेरि तपाईँहरूकै लेख रचनाहरू उठाइहाल्छौँ मेरो हातमा अर्को पत्र परेको छ निर्दोष महता हाल इजरायलबाट पठाउनु भएको एउटा कविता छ कविताको शीर्षक छ खै किन हो आज मेरो आत्माले एक विशेष निर्णय लिँदैछ जुन मात्र मेरा लागि उपयुक्त छ जहाँ कुनै मनुको समेत आवाज नहोस् सुनसानले छोएको अनेकौं चराचुरुङ्गीका लहरा र छहरा हेर्दा आफैमा रमणीय लाग्नेछ शोदनीयताले भरिपूर्ण त्यो ठाउँ कल कल निरन्तर आफ्नै गतिमा निर्विरोध कलश रूपी त्यो पानी हजारौँ ढुङ्गा माटोको बिचमा सदा सर्वदाका लागि बसाइ सर्ने भन्दैछ यो आत्माले कता कता बसापछि कसैले मेरो अनु अभाव हुनेछ पल पलमा सधैँभरि कसैले त उत्सव नै मनाउने छन् कसिङ घर हटेको अनुभूतिसँगै दिपावली नै मनाउने छन् भव्य र सभ्य तरिकाले तर मैले सदाका लागि बसाइ सरे कुनै एकलाई मेरो अभावमा यसरी खड्किनेछ मैले दिएका ती उपहार रूपी नाङ्गा र भोका तस्विर देखेर पक्कै पछुतो हुनेछ ती नासो रूपी रचना पढेर म भने कल्पना गर्दैछु यो सुनसानमा एकान्तमा बस्तीको बाह शायद मेरा लागि त्यो बस्ती उपयुक्त होला या नहोला म दुःखको शिकार बन्दै समायोजन हुने प्रयास गर्नेछु यसरी कि सधैँका लागि गल्तीका बाटा र पाटाहरू एक एक गरेर निखार्ता ल्याउनेछु व्यवहारमा र बस्नेछु त्यो एकात्त बस्तीमा बन्दै हुनुहुन्थ्यो निर्दोष महता धनगढी कैलाली हाल इजरायलबाट पठाउनु भएको यो कविता यो फेरि हामीहरू वाचन गरिरहेका छौँ र भर्खर मात्र तपाईँले वाचन गर्नुभयो यो लेख साह्रै मिठो र मार्मिक पनि रह्यो र यस्तै यस्तै धेरैभन्दा धेरै अझै पनि छन् हाम्रो हातमा भाग्य नै र तपाईँहरू सुनिरहनु भएको छ तपाईँहरूकै आफ्ना लेख रचनाहरू फेरि मेरो हातमा अर्को लेख परेको छ उहाँको गीत रहेको छ उहाँको नाम रहेको छ पवित्र गुरुङ भनेर भन्दै हुनुहुन्छ उहाँले अहिले हाल मात्र बजारमा ल्याउँदै हुनुहुने रहेछ उहाँको एल्बम पनि भन्दै हुनुहुन्छ उहाँको गीत यस्तो छ तिम्रो मिठो प्यारको आवास मनमा छाएपछि तिम्रो मिठो प्यारको आवास मनमा छाएपछि थापा तिमी मेरो जिन्दगीमा आएपछि संसारकै भाग्यमानी आफैलाई नै ठानेकी छु आफ्नो भन्नु यो जुनीमा तिमीलाई नै मानेकी छु भनेर उहाँको गीत रहेको छ अवश्य पनि उहाँको गीतले राम्रो बाटो पहिला होस् भन्न चाहन्छौ र पवित्रजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ धेरै धेरै बधाई र शुभकामना पनि व्यक्त गर्न चाहन्छौ तपाईँको गीत प्रति भन्दै फेरि यो विषयहरूले अब उठाइअनुसारको लेख अदरणीय श्रोताहरू हाम्रो कार्यक्रम सिर्जनाको आवाज हा को हामी अन्तिम चरणमा पुगिसकेका छौँ हाम्रो प्रविधिमा बक सा साथ दिनुभएको नन्दराम फड्का र सोनमकुनले आजको कार्यक्रमलाई छुट्याइएको 45 मिनटको समय लगभग लगभग सकिन लागेको छ भनेर उहाँहरूले रातो बत्ती बाल्दै हुनुहुन्छ त्यसैले अब अन्तिममा एउटा पत्र मात्र उठाउन चाहन्छौँ बाँकी पत्रलाई अर्को कार्यक्रममा पक्कै समावेश गराउनेछौँ मेरो हातमा नैना शाह मालदिवसबाट पठाउनु भएको छ उहाँ हाल मालदि रहनुहुन्छ भने काठमाडौँ उहाँको स्थायी गरिरहेको छ उहाँले पठाउनु भएको एउटा भावना मैले भन्न चाहे मेरा सारा खुसीहरू मात्र किन हो मायालु तिमीसँग छ मेरा सारा खुसीहरू मात्र किन हो मायालु तिमीसँग छ तिम्रो तिमीसँग टाढा हुँदा किन हो धेरै धेरै मन दुख्छ तिमी मात्र मेरो सामु आइदेऊ मायालु त्यति भए मलाई पुग्छ केही पनि चाहिँदैन मायालु तिम्रो साथ भए पुग्छ तिमी बिनाको पलहरू पनि किन हो मायालु शून्य शून्य जस्तो मात्र लाग्छ तिम्रो जन्म मायालु मेरै लागि भएको जस्तो लाग्छ मेरै लागि भएको जस्तो लाग्छ भन्दै हुनुहुन्थ्यो नैना शाहले तपाईँहरूलाई तपाईँहरूकै लेख रचनाहरू हामीले उठाउने क्रममा पैतालिस मिनटको समयसम्म सकेसम्म धेरैभन्दा धेरै समावेश गर्ने जमर्को गऱ्यौँ र उठायौं पनि र अझै धेरै रचनाहरू बाँकी छन् ती रचनाहरूलाई पक्कै कार्यक्रममा अर्को हप्ताको यसै समयमा आउने कार्यक्रम सृजनाको आवाजमा हामी तपाईँहरूका लेख रचनाहरूलाई समावेश गर्नेछौँ छुटाउने छैनौँ र आउँदा कार्यक्रममा तपाईँहरूले पनि यस्तै लेख रचनाहरू पठाइदिनुहोला तर कार्यक्रममा प्रविधिमा साथ दिनुभयो नन्दाम खडकार सोनम कुन उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यस्तै कार्यक्रम सुनेपछि तपाईँहरूलाई लाग्न सक्छ फेरि हामीले पनि केही लेख रचना पठाइन्थ्यो हामको लागि के, के व्यवस्था छ भन्न तपाईँहरूको मनमा त्यो कम्तुअन्त जागेको हुनसक्छ त्यसलाई मेटाउँदै तपाईँहरूले यी पठाउन सक्नुहुन्छ जस्तै साहित्य डट सङ्गीत पठाउन सक्नुहुन्छ भने कृष्ण बिसरतुङ्गे सर्च गरेर तपाईँहरूले त्यसमा पनि पठाउन सक्नुहुन्छ र केवी पौडेल सर्च गरेर तपाईँहरूले त्यसमा पठाउन सक्नुहुनेछ फेसबुकको इनबक्समा भन्दै आजको कार्यक्रम सृजनाको आवाज सुनेर साथ दिनुभयो त्यसको लागि श्रोताबिन तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र विश्वको कुनै पनि कुनामा तपाईँहरूले बसेर सुन्न सक्नुहुनेछ अनलाइनको माध्यमबाट कुनै पनि ठाउँमा बसेर तपाईँहरूले सुन्न सक्नुहुन्छ जस जसले सुन्नुभएको छ तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद शुभ दिपावली र सुन्नुभएको छैन भने एकपटक कार्यक्रम सिर्जनाको आवाजलाई सुन्नुहोला त्यसको लागि हामी आग्रह पनि गर्छौँ भन्दै आजको कार्यक्रम सिर्जनाको आवाजबाट कार्यक्रम सञ्चालक कृष्ण सर्तुकी मगर र म पौडेल र आउँदो कार्यक्रममा पनि यसै समयमा यसरी नै तपाईँहरूका लेख ले रचनाहरू लिएर उपस्थित हुने बाचाका साथ आजको अबको यो रात तपाईँहरूको शुभ वितोष शुभ रात्रि भन्दै बिदा हुन्छौँ हस्त नमस्ते